सोमवार को गीती कथ श्रृंखला नमस्कार काठम्ड् बाहर लेखक साहित्यकार इस श्रृंखला में निम्पया क्रम आज हम प्रस्तुत करते विराटनगर कीखक सीमा आभास लेखन तथा प्रस्तुति में एटा कथ जिंदगी सपना सारा नर्सिङ होमको मूल ढोकामा पुग्दा झमक्क सास परेको थियो पालेका थकी ताँखाले उसलाई चिने झै गरी निहालेपछि ऊ अर्कोतिर छड्की उसको श्रीमान आइपुगेको थिएन टिरिङ रिंग, रिंग मोबाइल बज्यो हेलो हजुर म त जान्न एक्लै कहाँनि थाहा अह म चिन्दिनँ ल त ल वरिपरि कसैलाई हेरिन यति बेला उसलाई कोही पनि चिनेको मान्छे भेट्नु थिएन ऊ हतारिँदै रिसेप्सनिस्टको छेउमा पुगी र सुधी डाक्टर रिता कहाँ हुनुहुन्छ रिसेप्सनिस्टले मुस्कुराउँदै सुधी ए तपाईँ नितु हो डाक्टर साहबले रूम नम्बर बाइसमा पठाउनु भन्नुभएको छ ऊ गई सिँढी चढ्ने जाँगर चलेन लिफ्ट चढी यो लिफ्ट च्यानभन्दा कम लागेन भित्ताको ऐनामा आफूलाई निहाली धारिलो तरबार उद्ध्याइरहेको एउटा कसाईदेखि आफूलाई आफुलाई उरूम नम्बर बाइस भित्र छिरी गोरी राम्री बाइस नकटेकी नर्साई सेतो गाउन दिँदै भनी यो कपडा चेन्ज गर्नुस् र कूल भएर यो खाटमा सुत्नुस् एकछिनमा डाकसा आउनुहुन्छ ऊ लोग्नेको बाटो हेरेर खाटमा सुतिरहेकी थिए उसले विगत सम्झी पढाइ सिद्ध्याएर बिहे गर्छु भन्दा बाबुआमा मान्दै मानेका थिएनन् बाध्य भएर बिहे गर्नु पर्यो के लाले आँसु पुछी मनमनै सोच्न थाली यो समाजले स्वास्ने मान्छेलाई हर तर कमजोर अनि अपराधी साबित गरिरहेको हुन्छ किन छोरीदेखि यति साह्रो डराउँछ सा यो समाज आफन्त कति मिश्रित अनुहार माया गर्ने लोग्नेको दबाव छामी आफ्नो पेट नजान निदो गरी सुमसुम्याई आफ्नै छाती बिहे गरेको यतिका वर्ष पछि आमा बन्न लाग्दा नितु खुसी हुनु स्वाभाविक थियो उसले एक दिन आफ्नो लोग्नेलाई सोधेकी थिसारको सुन्दर चिज के लाग्छ उसको लोगनेले भनेको थियो तिमी तिनै प्रश्न नितुलाई सोधेको थियो रोहनले यो कुरा हामीलाई भन्न अप्ठ्यारो छ किन एकदमै कम स्वास्नी मान्छेहरूले मात्र स्वास्नी मान्छे हुने अवसर पाएका छन् म केवल स्वास्नी मान्छे मात्र भएर भने संसारको सुन्दर चिज सन्तान हो सुन्दर अनुभूति सन्तानको माया हो सुख सन्तान सुख हो र संसारको उत्कृष्ट आनन्द स्तन गराउनु हो जुन तपाईँहरूले अनुभव नै गर्न सक्नुहुन्न स्वास्नी मान्छेलाई समाजले चिन्दैन हाम्रो धरातलमा स्वास्नी मान्छे अपरिचित प्राणी हुन् सदिउँदेखि समाजले नचिन्दा नचिन्दा उनीहरूले आफ्नो अनुहार भुलेका छन् आफ्नो ढुकढुकी बिर्सिएका छन् यस्तै यस्तै सम्झँदैथि घर ढोका खुल्यो सेतो एप्रोन लगायो कि मेकअपमा देखा डाक्टर रीता नितुले उसलाई तलदेखि माथिसम्म निहाली एक सभ्य सुगर सफा र पढे लेखेकी कसैभन्दा पर देखिन नितुले रितालाई डाक्टरले मिठो आवाजमा भनिन् धेरै बेर कुर्नु पर्यो क्यारे रे सरी है तपाईँको श्रीमानसँग मेरो कुरा भएको थियो उहाँ साह्रै असल र रा राम्रो मान्छे परिवार पनि शिक्षित र राम्रो छ तपाईको श्रीमान र म स्कुलदेखिकै साथी हौ नि उसले थाह छ भन्दै मुन्टोहरूलाई के गर्नु जमाना महँगा छन् एउटा भन्दा बढी सन्तानलाई पाउन र फुर्काउनु नै मुस्किल छ तपाईँहरूले ठिक निर्णय गर्नुभएको छ आजभोलि धेरैले यसो नै गर्छन् हामीले यसो नगरिदिने हो भने तपाईँहरूका नर्सिङ होम पनि त चल्ने थिएनन् नि होइन त डाक्टर साहब त्यस्तो त होइन मेरो गर्भपतन गर्दा कति खर्च लाग्छ सबै हिसाब रोहनसँग भइसकेको छ त्यसो भए म तपाईँलाई थप पैसा दिन्छु श्रीमानबाट लिने पैसा पनि लिनुहोला तर म गर्भपतन गर्न चाहन्न नित्योको कुराले डाक्टर रित्ता खुब रिसाई तपाईँ मसँग ठट्टा गर्न आउनुभएको डाक्टर साहब म तपाईँको नर्सिङ होमलाई कसै घर देखिरहेकी छु यो भवनको भित्ताभरि भ्रूणको चित्कार सुनिरहेकी छु यही चितकार ठेक्न नसकेर भत्काउनुहुनेछ तपाईँ तु पागल झैँचिच्याइरहेकी थिए ढोकामा लोग्नेको तानासाई अनुहारदेखि र कराउन थाली तेरो प्रेम झुट छ सभ्यताका नाममा यो समाज स्वास्नी मान्छेमाथि खुकुरी उद्ध्याइरहन्छ यो ढोगी समाज निरङ्कुश तानासा भन्दा कम छैन यो तानासा प्रेमको नाममा मारिदिन्छ कहिले सभ्यताको नाममा मारिदिन्छ कहिले वंश चलाउने नाममा मारिदिन्छ मेरो पन्ध्र हप्ता पुगिसकेको यो गर्व तेरो वंश बचाउनको लागि हत्या गरिदिने छैन त्यसो नभन नि तु समाजका अगाडि इज्जतको सवाल छ तिमी यति ठुलो स्वरले नबोल लाज हुन्छ सुन्छन् मान्छेले मलाई समाज थर्किने गरी कराउनु छ सबैलाई सुनाउनु छ चा, कहाँ छन् यो समाज बनाउन ठेक्का लिनेहरू ती सुकिला महिला अधिकार कहाँ छन् मलाई कालो अरिङ्गाले चिले चाहिँ चिलिरहेको छ चा, नारी पुरूष बराबर हुनुपर्छ भन्ने अधिकारका भाषणहरूले कसरी हुन सक्छन् नारी र पुरूष बराबर उफ कत्रो भ्रम छरेर गुजारा गर्छन् यी मान्छेहरू यो समाज मान्छेको बुद्धि जलाएर बत्ती बाल्ने प्रयत्न गरिरहेको छ हजुरलाई यस्तै लाग्छ भने अर्को दिन आएर गर्वपतन गरौंला नि म ठानुंला छोरी भ्रू गर्वमा राख्नु मैले ठुलै अपराध गरेकी रहेछु भन्ने अर्को दिन बिहान ऊ विराटनगरकै अर्को चर्चित नर्सिङ होममा गई त्यो नर्सिङ होम, होम पनि घर घरभन्दा कम लाग्दैन थियो एबोर्सन कक्षमा छिरेपछि डाक्टरलाई भने म मेरो गर्वलाई बचाउन चाहन्छु मेरो श्रीमान आफन्तर परिवारको दबावले म यहाँ आएकी हुँ उनीहरू चाहन्छन् मैले एक मात्र सन्तान जन्माऊ ताकि त्यो छोरो नै होस् तर म त आमा हुँ मलाई छोराछोरी भन्दा पनि सन्तान चाहिएको छ आमाले सन्तानको माया गर्न र जन्माउन लिङ्ग हेर्दिन मेरो गर्वमा रहेकी यो छोरीलाई जसरी पनि जन्माउँछु तर डाक्टर साहब मेरो गर्वपतन गरेका सम्पूर्ण नक्कली रिपोर्टहरू तयार पारिदिनुहोस् म त्यही रिपोर्ट, रिपोर्ट देखाएर परिवारलाई मैले गर्वपतन गरेँ भनेर देखाउनेछु मेरो परिवारको अगाडिमा गर्वपतन गरेको अभिनय गर्नेछु एउटा गर्भ फाल्ने महिलालाई जसरी उपचार र व्यवहार गर्नुहुन्छ त्यस्तै व्यवहार मलाई पनि गर्नुहोस् डाक्टरले भन्यो त्यसको लागि थप फी तिर्नुपर्छ हुन्छ म पाँच हजार थपिदिन्छु डाक्टर यतिमा खुसी भयो पल्लो कोठामा बच्चाए वर्षण गराउँदै गरेकी मैला चिच्याउँदै थिए ऊ घर पुग्दा उसका सम्पूर्ण परिवारका अनुहारहरू ज्याला थिए मानौ एउटा युद्ध जितेर फर्किएकी सिपाई थिए जतनले सबैजना मिलेर उसलाई ओछ्यानमा सुताए सुत्केरीलाई झैँ माया गरे यो माया मायादेखि ऊ आजित थिए ऊ छ्यानमा ढलिरहेकी थिए लोग्ने आयो पाखुरामा तानेर आफ्नो छातीमा उसको शिर राख्यो अनि कपाल सुमसुम आउँदै भन्यो अब चाहिँ छोरीै पाइदेऊ है नितुले टाउको नउठाई गुनगुनाइरहे की लेखक सीमा आवास को लेखन तथा प्रस्तुति आज सुन्ीतकार का शिवाधिकारी नीर शाह लक्ष्मी प्रसाद देवकोटा रनी शाह संगीतकार नातिकजी शिव शंबुजीत चंद्रराज शर्मा अवाज योगेश वैद्य नारायण गोपाल तारा देवी आगामी सोमवार धरान लेखक प्रदीप मेन्यांग बो को गीतुत करने Um